प्यारो नगरी, सदा हुने त्यस्तै लक्षमिन फाट माटो झनै उर्वर मान्छेको मनमा हरे कक्षणमा आशा सँगै प्रेमले माटोको ममता भरौ हृदयमा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 त्यहाँ हामी बाइसजना छौँ बाइसजनाले संस्कृत पढ्ने प्लस अरू सब्जेक्टहरू पनि पढ्ने त्यस्तै राखेको छ केटा र केटी दुवै छन् संस्कृत पढ्ने संस्कृत पनि केटा मात्र छन् केटा मात्रै छन् केटी मान्छेहरूले पढेनन् केटी मान्छेहरूले अब त्यहाँ खोइ न नपढाउने केटा मान्छे मात्र गर्ने भने कि त्यस्तै ला लाग्छ मलाई स्योर चाहिँ छैन त्यस्तो लाग्यो मात्रै हो त्यही पनि चार कक्षामा का, का, चाहिँ साना सानालाई अलिकति त्यो वेदहरू नपढाए नि संस्कृत भाषा चाहिँ पढ पढाउँछन् वेद पनि पढिसक्नुभयो तपाईँले त है अलि सुन म अब वेदको भन्दा नि रुद्रीको पहिलो मन्त्र भन्छु हरि ओ मा गणना गणपति गु हवा महे प्रियाणान् प्रिय पति गवाहे निधि निधि पति हवा महे बसो म आह मजाने गर्भधमा जा श्री गर्भ धन्यवाद तपाईँलाई यस्तो वाचन गरिरहँदाखेरि नेपालमा तपाईँ जस्तै उमेरका कतिले वाचन गर्नु जान्दछन् थाहा छ अब नेपालमा त होला हजारौँ भन्दा बढी हजारौँ भन्दा बढी जाँदछन् तपाईँ जस्तै बालबालिका हजुर कतिवटा सर त्यस्तो संस्कृत पढाउने स्कुल धेरै छन् नेपालमा त धेरै छन् पशुपतिमा छन् वेदविध्याश्रम त्यहाँ सयजना जति होला कि होला अनि उता दागमा विश्वविद्यालय पनि छ चितवन देव देव देव में देवघाट में तीनटा आश्रम तेवघाट कर्ष ब देवघाट एक वर्ष बस रितवन उ करतपुर एक वर्ष बस अब तीर संस्कृत सिके बस संस्कृत को पैलो पाठ चाहे कक्षा में सिके तो छोड़ शुरू हो संस्कृत को छ कक्षा शुरू आठ दुई वर्ष मात्र भिखना धेरै समय त लाग्दो रहेछ लाग्दैन धेरै समय त गुरुहरूले कसरी पढाउनुहुन्छ गुरुहरू अब राम्रैसँग पढाउनुहुन्छ किताबमा भएको कुरा प्लस अरू बाहिरी कुराहरूलाई पनि संस्कृतमा भन्दै दस बजीदेखि चार बजीसम्म चाहिँ साइन्स इङ्लिस म्याथ सबै पढाएर अनि पाँच बजी पछाडि होस्कृत होइन हामीले अब साइन्स इङ्लिस म्याथ पढ्छौँ होइन सबै इङ्ग्लिस मिडियमबाट हुन्छ र हामीले तिन विषय चाहिँ पढ्दैनौँ कि अकुपेसन अनि त्यसपछि कम्प्युटर कम्प्युटरको छुट्टै क्लास लिन्छन् हाम्रो लागि त्यति बेला संस्कृत पढिन्छ हो हप्तामा दिनदिनै हुन्छ संस्कृत क्लास चाहिँ सधैँ हुन्छ अनि रमाइलो लाग्छ रमाइलो हुन्छ कहिले केही वाक्का पनि लाग्छ लाग्दैन वाक्का त के पढ्ने बेलामा गाह्रो लाग्छ त संस्कृतको सबै शैली लाग्छ जम्मै जब मै त्यहाँ के भन्नु सबै शैली लाग्छ असेल त पुरेतहरूले त्यो कर्मकाण्डी गर्दा पनि ए यो पाठ त हो नि भनी थाहा हुन्छ कहिले काहीँ कर्मकाण्डी हेरेर बस्दा पुरेतहरूले पढे अब उनीहरूले पढ्दै गर्दा थाहा हुन्छ कहिले काहीँ अशुद्ध पनि वाचन गर्छन् होला तपाईँहरूले <laughs> पक्रिनुहुन्छ पक्रिने भन्दा नि अशुद्ध वाचन र अब ठुला ठुला मान्छेहरू भन्नाले यो गाउँका पुरेतहरू अब के भन्न सकिन्छ र ठुला ठुला मान्छेहरूलाई बोल्नु पाइएन <laughs> सुन्ने मन मनमा बस्ने त्यस्तै हो तपाईँको घरमा बुवा आमालाई पनि संस्कृत आउँछ हाम्रो बाबाले सानामा त्यति धेरै दे दे धेरै त आउँदैन अलिअलि आउँछ भन्नुभएको थियो बाबाले त्यही अरू मम्मीलाई त आउँदैन होला सके कविता चाहिँ आउँछ मम्मीलाई मम्मी गजल लेख्नुहुन्छ गजल कविता दुवै लेख्नुहुन्छ तपाईँ चाहिँ कविता हजुर एउटा कविता अघि सुनियो अब कुन सुनाउने त अर्को म एउटा त्रिशुली नदी भन्ने कविता सुनाउँछु छन्द सात हो <laughs> जन्म्यौ मुलफुटी हिमाल नजिकै धरती फोरी बेगले राख्ने सदैव त्रिशुली आस्था सँगै प्रेमले भौ घोर पहाडको वरिपरि हेर्दैमा मन मुध हु शोभा बढेको नदी आफ्नो मार्ग बनाउदै हर घडी उद्देश्यमा लम्कना बगदै छौन दिव्याकल कल गरी के सक्छु हे बिर्सन मुहार से राखे प्राण समान दिव्य जगमा रयम् ईश्वर छाती बाट छरेर प्रेम गहिरो से तो सफा कञ्चन सारा जीव रमाउछन् मुसु मुसु जीवन सार सुन्दर छिमी सरस चोखो छो। झनै मान्दछु तिम्रा पाऊ परौ सदा सहजले गंगा तिमी पुज्दछु प्राणीको तनमाझ प्राण रूपमा पिलाई सुरा, तिम्रो प्रेम टुदा नवीनता खुल्छन् सधैया कुरा फुल्ने छन् बनमा सुवास छ वेली चमेली खुबै तृष्णा प्यास मेटाउँदै हृदयको बाट्छन् सबै फक्र पुण्यात्मा जनको थलो छ गतिलो सौन्दर्य त्यागु स्वार्थ सबै विकार मनका धोई पखाली कना पाँ बाजन पिय र निर त्रिशुली चङ्गा गराई मना पिए चंगा गराई अब छन्द त धेरैमै लेखिन्छ भन्नुपर्छ छन्द यस्तो गरिन्छ अब कुनै छन्द थाहा हुने बित्तिकै अब त्यो कसरी वाचन गरिन्छ भन्ने कुरा बुझ्ने बित्तिकै लेख्न त यसो सकिहालिन्छ त्यस्तै गरी कतिवटा बुझ्यो त अहिलेसम्म दसवटा जति छन् त बुझ्यो होला बुझ्यो गुरुहरूले कविता लेखन सिकाउनुहुन्छ कि बेला बेलामा शनिबार शनिबार यस्तै कार्यक्रम होस्टेल बसेर पढ्ने हो तपाईँ घर जानुहुन्न जाँदिनँ कति पर छ घर र होस्टेल घर अब धेरै पर त छैन त्यही बिस मिनटको बाटो गाडीमा भने जस्तै हो तर आफू उतै बस्ने घर जाउँ जाउँ लाग्दैन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 तपाईँ चाहिँ लिनुहुन्छ चा भाग त्यस्तो प्रतियोगिताको मौका आयो भने लिनभरिग नि लिएर फर्स्ट सेकेन्ड भएको पनि छु स्कुलमा पनि भएको छु अनि जिल्ला स्तरीय कवितामा पनि तेस्रो भएको छुटको जिल्ला स्तरीय प्रतियोगितामा तेस्रो भइयो हजुर छन्दमै सुनाइदिएको हो हजुर कुन छन्दमा मैले शार्दुलु विकृडित पनि सुनाएको थिएँ अनि मैले मेरो जन जन्मभूमि भन्ने कविता सुनाएको थिएँ त्यही नै त्यो तेस्रो भएको थियो पहिलो र दोस्रो चाहिँ को चा? आ, आ? नुआ नुआ को हुनुभयो पहिलो र दोस्रो याद याद छैन अहिले अब फेरि सुनाउनु हुनुहुन्छ भने सुनाउँछु नि मेरो कविताको शीर्षीर्षक रहेको छ मेरो देश छन्द पञ्च चामर सधैँ सधैँ गुरसले मनै लुटे मनै लुटे कुहुहु मिठे झनै लुटे चिसो चिसो बतासमा पीपी सुधा सधै, हसाउँदै रमाउँदै छनै प्रफुल्ल छन् सधैँ प्रकृतिको विकासले छो हरा भरा फुले सदा रमे सदा प्रभावका गरा गर मा पुगे पनी, पहाड़ मनी कतई, मूगेरी प्रकाश घाम झ रजुं झ सधई सधई, लगाई प्रीत साथमा खुलाई सृष्टि सीर्जना फरे रुप्रे मयो हटाईला कतिर सना पहाड नाप्दछु अझै हिमाल त्यो चढी भरि म थमा झनै नेपालयो सधैँभरि उडी उडी बतासमा रमाउँदै छु साथमा सदा सदा मनै भरी, बसाउने छु कानाउदै हरा भरा रमाइलो प्रभातमा गुराँस हौ पलास हौ सजाउँछु म माथमा गुराँस हौ सजाउँछु म माथमा धन्यवाद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 चेतना एकल कविता सीधा क्र प्रश्न विचार रेडियो नेटवर्क भावना जागृति चेतना रस्तुति को समिश्रणल कविता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 माँ भो मैं इसोभ तब स्वागत है धन्यवाद तबला कविता तब् कविता कर्ष को भादा लेख् सुबिन मैं एगार वर्ष को वर्ष को दुई वर्ष मत लेखना ओ पंद में लेख् किद्य में लेख् पैला तो छंद जस्तर वाचन करने चे छम तर खना अक्षर नमिलाइकन लेखे थे मैं वाचन चाहे लय ची आयो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 अब यस्तै प्रगति गर्दै जानु मेरो शुभकामना छ भनेर शुभकामना पनि लेखिदिनु भयो मेरो किताबको लागि अनि त्यही मौका पारेर हामी माधव घिम्रीको घर पनि गयौँ अनि माधव घिम्रीले के भन्नुभयो माधव घिमिरेले सुनाएको हो माधव घिम्रेलाई कविता हजुर सुनाउनु भयो तपाईँले बसेर हजुर के भन्नुभयो त्यसपछि राम्रोले लेख्दैछौ तिमी ले अहिले ले ले ले राम्रो लेख्दै गयो भने ले भोलि पर्सि ठुला ठुला कविहरू जस्तै भन्नेछौ भनेर भन्नुभयो त्यसरी भन्नुभयो हजुर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 बालकवि भन्नाले अब कविता लेख्नेहरू त चितवन बेट भेटियो धेरै नै तपाईँको उमेरका कविहरू किताबहरू अब किताब नि निकालेका त कसैले पनि थिएनन् लेख्ने दाईहरू चाहिँ भेटियो म छ कक्षामा पढ्दाखेरि आठ नौमा पढ्ने दाईहरूले कविताले लेखिरहेको तपाईँको यो फुलबारी सङ्ग्रहभित्र चाहिँ के के छ कविता मात्रै हो जुनमा कविता मात्रै हो सबै छन्दका हुन् कुनै झ्याउरे छन्दहरूका पनि छन् तब कविताहेकोर के मविता मविता मन पविता लेखना अर्क सुना छंद मेरे कविता को शीर्षक रेक आमा छंद अनुष्टुप आमा जन्म दिए कष्ट बाबू ताते भनी रही खुशी ले मना आमाले नै देर ज्ञान दिनुभयो प्रेमले भरी, त्यसैले साथमा बस्छु वर्षाई भक्तिको झरी आमाले दिनुभयो ज्ञान दिलबाटै सजाएर विवेक साथमा खुशी साथ नै उहाँ रमाएर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 साथ यही ही स्वर गो धन्यवाद यह सको छोटो है रहे देखे थे मैं सुबिन रिमाल प्रशांत तबला प्रशांत मात्र होगा कस कस प्रशात भ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 अ अर्थ छैन रे के को। ओ, यो सुबिन नामको अनि आमाले मलाई प्रशान्त भनेर नाम राखिदिनु भएको म सानैदेखिबाट मामाहरूमा बसेको हो कति वर्ष बस्नुभयो मामा घरमा आमा घरमा म आठ नौ वर्ष बस्नु ए आमाले राखिदिनु भएको यो हजुरआमाले राखिदिनु भएको नाम प्रशान्त खास सुनले पनि हो र मलाई पनि यो, यो प्रशान्त भन्ने नाम मन परेको भएर सुबिन भन्दा प्रशान्तै प्यारो हो मेरो लागि चाहिँ त्यस्तै हो लागि चाहिँ कुन बढी प्यारो हुँदो सुबिन भन्छन् कि प्रशान्त भन्छन्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 अब भन्ने भन्दा नि भन्न त त्यस्तो सिरियस भएर चाहिँ भने होइन चेन्ज गर्न पऱ्यो भनेर फाटाफुटा भनिया छ गम्भीर भरे भन्नु पऱ्यो हजुर ल यो अर्को कविता सुनाउनुहोस् त म नेपाल शीर्षकको उपजाति छन्दमा सुनाउँछु गुरासु साथी बेला खेल्दैछु सुवास छर्छु गुम्बा र मस्जिद सँगै म बस्छु पार्टी र पउवा सबमा भरिन्छु माटो र ढुङ्गा छ यही पियारो हेर्दै म ढुङ्ले छुकुवा र धारो सौन्दर्यको खानी तिमी पुजारी नेपाल आफ्नै दिलमा थुपारी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 हे सदाको किला कंठ धारी यही नेपाल नेपाल कंठधारी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 अरू ब कविता लेख्छु नै भनेर बस्यो बसी भने त्यस्तो आउने भन्ने हुँदैन मुड जब माइन्ड फ्रेस हुन्छ तब लेखिन्छ अब कहिलेकाहीँ माइन्ड फ्रेस नभएको पनि हुन्छ हजुर कसरी कुनै बेलामा अब केही बिरामी सिरामी बनेको हुन्छ नि बिरामी पनि परिन्छ बेला बेलामा टाउको दुख्ने यस्तो हुन्छ नि तपाईँ अरूका किताब पढ्नुहुन्छ कि पढ्नुहुन्न कविताको पढ्ने गरेको कुन कुन बेला, बेला यही बेलुका हामीले होमवर्क गरेर सघाउँछौँ अनि सुत्ने बेलामा पनि गरेको फेसबुक मोबाइल चलाउने गरेको कि छैन छैन ओहो यहाँ चाहिँ झुटो बोले जस्तो लाग्यो मलाई अहिले छैन भन्दा अलिकति यतापट्टिको ओट यस्तो ताउ थियो आँसेर होइन अब चलाउन पाइँदैन हामीले घरमा आउँदा त अनि मम्मीको मोबाइल आफ्नो फेसबुक नै खोलिया छ त्यसो भए के छ मेरो त्यसरी खोलिया छ यसो साथीहरूसँग कुराकानी हुन्छ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 कोही कुरा चाहिँ यस्तो सोधि अब म कस्तो भन्थेँ जस्तो लागेको छैन त्यस्तो केही लागेको छैन विवेचनात्मक उत्तर दिनुहोस् छोटो भयो कि अब धेरै बोल्न चाहिँ मलाई आउँदैन हो स्कुलमा पनि यस्तै हो हजुर अनि परीक्षा दिन त लामो लामो उत्तर दिनुपर्छ होला नि त लेख्न त अब इङ्लिसको जहाँ पनि दिनुपर्छ इङ्ग्लिस कस्तो छ नेपाली कस्तो छ नि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 होइन बडा गर्व लाग्छ होला कहिले यहाँ लाग्दैन ला कति छन् क्लासमा सरहरू के अरे साथीहरू संस्कृत बाहेकको सबै क्लासमा गर्दा बाइसजनाको कक्षा हो क्लासमा नि बाइसजना के आठ क्लासमा बाइसजना छन् टोटलमा आफू पढिन्छ ए रमाइलो लाग्यो ल खुसी लाग्यो मलाई त फेरि कविता सुनौ सुनौ लाग्यो सुबिन शीर्षकमा पूर्व जाति छन्दमा छ लक्ष्मी पूजामा सब नै उज्यालो लक्ष्मी तिमीमै मनयो हरायो श्रीलक्ष्मी माता लक्ष्मी तिमी सुन्दर झन कृपाल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 तपाईँलाई कोही कोहीले त्यसो भनेछन् आज म नि भनिदिउँ भनिदिउँ जस्तो लाग्यो भन्ने भए भनिदिनुहोस् नभने केही छैन होइन कवि सुबिन रिमाल प्रशान्त आठ कक्षामा पढ्नुहुन्छ श्री शहीद जगत प्रकाश जङ्ग शाह संस्कृत माध्यमिक विद्यालय तेह्र वर्षको हुनुभयो उहाँको एउटा कविताको पुस्तक प्रकाशित पनि छ र कविता लेख्नुहुन्छ संस्कृत पढ्नुहुन्छ पुस्तकको पातो पल्टाएर देखाइदिनु भयो मलाई फुलबारी कविता संग्रह उहाँको प्रकाशित छ कतिवटा किताब छापेको प्रसान्त तपाईँले यो सुरुमा होइन होइन कति प्रति छापेको मतलब कति एउटा त हातमा भएको भयो नि त्यतिवटा छापेर ल्याएको हो र प्रेसबाट होइन पाँच सयवटा सबै सक्यो कि छ बाँड्ने गरेछ चिनिजानेको मान्छेहरूलाई प्रशान्तको कविता हेरौँ भनेर कसै कसैले किताब माग्छन् कहिले काहीँ मा किताब किन्नु पऱ्यो भने कति रुपियाँ मूल्य हो एउटा एउटा किन हास्यान त्यसो भन्दा तपाईँको बुवा आमाको एउटा छोरा तपाईँ एउटा एउटा छोरी एउटा छोरा हो तपाईँ दाई अनि बहिनी बहिनीले पनि कविता लेख्नुहुन्छ कहिलेदेखि सिकाएको तपाईँले सिकाएको अब बहिनी मम्मीसँगै बस्ने भए मम्मीले लेख्दै जाँदा उसले पनि त्यसरी अनि भेट हुँदा त कहिलेदेखि त बहिनी दाजु मम्मी तिनजना बसेर कविता सुनाउने पनि चल्छ होला घरमै कवि सम्मेलन कुनै <laughs> कुनै बेलामा चल्छ चल्छ त्यस्तो के एक्लै अर्काको कविता सुन्ने सुनाउने हो हजुर रमाइलो हुँदो हो त्यति बेला त रमाइलो हुन्छ अनि बाबालाई त लेख्न आउँदैन बाबा अब ऊ जस्तो के भन्छ नि त्यो कार्यक्रम चलाउने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 धन्यवाद मेरो कविताको शीर्षक रहेको छ भूकम्प हल्ला यो जमिनै बढे र सहसा भूकम्प यो आउँदा नासियो धनयो यो अनि घर झनै भत्केर हल्ला ढल्यो रूख ठुला ठुला जति सबै गरल्या मगुलुङ गरी मान्छे लाइदिरा हाम्रो भौतिक सम्पदा नि सबै बिग्रेर नै भसिरा कापथिन धरती यही बसेर सहसा भूकम्प ख मान्छेको झनहाल सम्पत्ति नेपाली जनता धुरु धुरु गरी रुन्छ सधैँ साथमा चोटै चोट भयो यही हृदयमा खुट्टामा ढल्यो झन् मन भित्रको धरहरा देशै ढल्यो हे हरिदछौ अब भनी है के गरी, ए साथी अपता सकसले, मास्ने अजै धेर छ रोज सिप नया नयाँ प्रकृतिका अन्य लमा देश छ का घरमा नया प्रण गरी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 अब हाम्रो कार्यक्रमको समय त सिद्धि त के गर्ने सुबिन विदा हुने सकिएको भए नसकिएको तपाईँ विदा माग्नुहोस् न त कसरी माग्नुहुन्छ विदा माग्ने होइन अब तपाईँ त तपाईँलाई त रेडियोमा कति सुनिरहनु भएको छ म मात्रै छैन म त बोल्ने मान्छे हो तपाईँसँग रेडियोमा सुनिरहनु भएको श्रोतासँग तपाईँले बिदा माग्दा कसरी माग्ने ल माग्नुहोस् त आज मेरो कार्यक्रम सुनिरहने हुने श्रोतामानुभवहरूलाई म विदा माग्छु हजुरहरूबाट तपाईँलाई कसैले सम्पर्क गर्नु खोज्यो भने तपाईँको मम्मीको नम्बर दिउ सुत्रा पौडेल होइन सुमित्रा पौडेल रिमाल उहाँको मम्मीको नम्बर अन्ठानब्बे एकचालिस सडसठी सार्थ चौध शून्य आठमा फोन गर्न सकिन्छ मम्मीको नम्बर भन्न आउँछ इङ्ग्लिसमा ल तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको कविता फलोस फुलोस अझ राम्रो होस् र कहिले कविता लेख्न नछोड्नु तपाईँलाई हार्दिक साधुवाद एकल कविता वाचनबाट प्राविधिक साथी मनोज विष्ट र म अचुर घिमिरे कवि सुबिन रिमाल प्रशान्त तेह्र वर्षका बालकविसँगै विदा हुन्छौं अर्को दिन फेरि भेटघाट हुनेछ